अथ कथा प्रारम्भ प्रथम अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि परब्रह्म के मायामयी शक्ति स्वरूपिणी महाप्रकृति देवीका विशाल गर्भमा अनन्तकोटी ब्रह्माण्डहरू कति उत्पन्न हुन्छन् कति विलिन हुन्छन् यसको केही बराबरै छैन तिनै ब्रह्माण्डहरूमध्ये यो पनि कुनै एउटा ब्रह्माण्ड हो जसमा हामी जन्मन्छौँ फेरि बिलाउँछौँ पनि यस्तो महत्त्वपूर्ण ब्रह्माण्डका विषयमा जिज्ञासा आउनु एक सम्भावनीय कुरा हो तसर्थ यसको स्वरूप कस्तो छ कति ठुलो छ यहाँ के के वस्तु पाइन्छ यो बनेको कति वर्ष भयो यसको आयुष्य बाँकी कति छ कसरी यो आखिरमा बिलाउँछ भन्ने इत्यादि कुरामा विचारवान पुरुषको उत्पन्न भइरहेको इच्छा पूर्ण गराउन सके जगतले मागेको कुरा पुरा हुन जाँदा श्रोतालाई पनि भारी सन्तोष हुन जानेछ यो कुनै मामुली कुरा होइन तसर्थ खाली अड्कल र अड्कल पच्चु कुराका भरमा यसको तत्व निर्णय गर्नु हुँदैन किन्तु सर्वविध योगीहरूले बताएका शास्त्रमा शास्त्रका भरमा नै निर्णय गर्नु असल हो किनभने साधारण मानिसका बुद्धिबाट यस अपरिमेय परिमाण सर्वथा पत्ता लाग्न सक्दैन तसर्थ यसको स्वरूप पहिचान गर्न सबैभन्दा पहिले वेद र वैदिक शास्त्रको सहायता लिनु अत्यन्तै आवश्यक छ तसर्थ वेद पुराण दर्शन धर्मशास्त्रतिर आँखा लगाउने हो भने अघि यो संसार पद्मकल्पमा जलमय छदा छँदा योगनिन्द्रामा निधाएका परब्रह्मस्वरूप विष्णुका नाभिदेखि सहस्रदल कमल उत्पन्न भयो यसै कमलमा ब्रह्मा बसी संसार सृष्टिगरण विचार गर्दा भए त्यसै बखतमा विष्णुका कानेगुजीदेखि बडा वीर पराक्रमी मधुर कैटव भन्ने नाम गरेका दुई दैत्य उत्पन्न भए मधुकैटव दैत्यले कहाँ के छ भनी जलमयनमा भ्रमण गर्दा ब्रह्मा बसेको सहस्र दल कमल् कमलको डाँठ देखे र कमलको डाँठ समाति माथि गई ब्रह्मा देखे र ती ब्रह्मालाई फसाल्न तयार भए ब्रह्मा डराई योगमायाको आराधना गरे र योगमाया प्रकट भई योगमाया प्रकट भएपछि विन्ती गरे कि हे ईश्वरी विष्णुलाई जागा गराइदिनुहोस् भन्ने ब्रह्माको वचन सुनि योगमायाले श्री विष्णुलाई जागा गराइन् श्री विष्णु जागा भएर मधुर कैटवलाई देखि क्रोधले चाँडै युद्ध गर्न अघि सारे दिव्य पाँच हजार वर्षसम्म जलमा युद्ध गरे तैपनि मधुर कैटव दैत्यलाई जित्न सकेनन् र हे दैत्य हो तिमीहरूबाट पराक्रमी रहेछौ म सन्तोषमय वरदान माग भनी विष्णुले आज्ञा गरे त्यो आज्ञा सुनि मधु कैटव दैत्यले अहङ्कार गरी भने हे विष्णु युद्धमा तिमीलाई हामीले जित्यौ तिमी के वरदान बर देउला बरु तिम्रो इच्छा भएको बर हामीसँग मा भने यस्ता मधुकैटवका वचन सुनि विष्णु आज्ञा गर्नुहुन्छ म व्रता माग्दछु तर बाचा गर भनेर मधु दैत्यले तिमीले मागेको हामी अवश्य दियौला भनी बाचा गरे तब विष्णु आज्ञा गर्दछन् हे दैत्य हो अरू थोक के बर मागौँ तिमी दुवैलाई मार्छु मेरा हातदेखि मर विष्णुका यस्ता वचन सुनि मधुकैटव दैत्यले भने हे विष्णु तिमीले कपट गरी बर माग्यौ तर हामीले बाचा गरेका छौँ दिन्छौ अब के रह भनी मनमा विचार गरी सब जलमय संसारदेखि विष्णुसँग भने हे विष्णु हामीलाई जल नभएको ठाउँमा मार यति दैत्यले भनेको सुनि विष्णुले ती दुवै दैत्यलाई आफ्ना काखमा लिई हेलैसित मारे तिनै दैत्यको बोसो शीतकालमा तुसाराले पानी जमे जै समुन्द्रको जलमा जन्म पृथ्वी भइन् मासुले पर्वत भए हाडले पत्थर भए त्योदेखि ब्रह्माले अब सृष्टि गरौँ भने सबैभन्दा पहिले चौधल्लो भएको भवन सृष्टि गरे एउटा ब्रह्माण्डका मुख्य चौधल्लो हुन्छन् भन्ने भनाइको सबैको एकैनाशको पाइन्छ विराट ब्रह्मको वर्णनतर्फ ध्यान दिएको खण्डमा ब्रह्माण्डको बनावट जस्तो मानि शरीरको बनावट छ उस्तै छ मनुष्य शरीरको मेरुदण्ड जस्तै ब्रह्माण्ड शरीरको पनि मेरुदण्ड हुन्छ यसैले शास्त्रकारहरूले सुमेरु पर्वत भन्ने गौडी वृत्तिका आधारमा नाउँ राखेका हुन् जस्तै मेरुदण्डका आधारमा मनुष्यको शरीर ठडिन्छ त्यस्तै सुमेरुका भरमा ब्रह्माण्ड शरीर खडा हुन्छ मेरुदण्ड हाडका तरिहरूको जोर्नीबाट बनेको हुन्छ तरिलाई पर्व भन्छन् तसर्थ तरि भएका मेरुदण्डलाई पर्वत भन्छन् भन्ने नाम व्याकरण अनुशासन अनुसार भएको हो अतयव मेरुदण्डलाई मेरु पर्वत भन्नु कुनै अनुशासन विरुद्ध कुरा होइन यसै विज्ञानका आधारमा ब्रह्माण्ड शरीर खडा गर्ने मध्यभागको दैवी पर्वहरूको सन्धि भएका स्थान विशेषलाई मेरु पर्वत मेरु पर्वत भनेको हो यहाँ सुमेर ब्रह्माण्ड शरीरको मेरुदण्ड या रिड अथवा डडाल्नु हो यो ब्रह्माण्ड शरीरको माजमा पर्दछ यसैका आधारमा ब्रह्माण्ड शरीर उभिन्छ देवी जगतको महिमा अवर्णनीय हुनाले यसै सुन्नको सुनको पर्वत हेम्मद्री इत्यादि शोभायुक्त वर्णनद्वारा प्रशंसा गरिन्छ कुलोक भन्दा केही तलदेखि स्वर्गलोक भन्दा केही माथिसम्म यस सुनेको विस्तार छ जस्तै हिमालय विन्ध्याञ्चल आदि पर्वले पर्वतले धरालाई दृढ बनाउँछन् यस्तै मेरुले पनि ब्रह्माण्डलाई दृढ पार्छ तर यी स्थूल पर्वत हुन यो सूक्ष्म छ यसैका भरमा ब्रह्माण्डलाई चौध भागमा विभक्त गरेको छ यिनै चौध अङ्गका नाम यी हुन् जस्तै भुरलोक एक भूबर्वलोक भुवर्लोक दुई स्वरलोक तिन महरलोक चार जनलोक पाँच तपोलोक छ सत्यलोक 7, र अतल एक वितल 2, सुतल तिन तलाल तल 4, महातल 5, र सातल छ पाताल सात यिन मध्ये तल्ला सात लोकमा इन्द्रिय सम्बन्धित सुख स्वर्गमा भन्दा पनि ज्यादा हुन्छ यिनै लोकलाई विल स्वर्ग पनि भन्दछन् तसर्थ त्यहाँ इन्द्रिय सुखका लालची दैत्य दानव नागहरू स्वतन्त्र सुखमा मग्न भएर बस्दछन् प्रायश तिनीहरू दैवी प्रकृतिका विरुद्ध आसुरी प्रकृतिका हुन्छन् अत आफ्ना आफ्ना प्रकृतिअनुसारको भोग भोग्न स्व स्वभावैले अधोलोकमा र तिन्छन् माथिल्ला सात लोकमध्येलो मा र गोबरलोकलाई लोक भौम स्वर्ग पनि भन्दछन् विल स्वर्ग र दिव्य स्वर्गका बिचमा भएको यस भौम स्वर्गलाई मध्यम श्रेणीको स्वर्ग पनि भन्दछन् यसै भौम स्वर्गका पेटमा पृथ्वी सूर्य चन्द्र नक्षत्र ध्रुव इत्यादि स्थूल लोक रहेका छन् भन्ने शास्त्रको सिद्धान्त छ यसमाथिको लोकलाई दिव्य स्वर्ग पनि भन्दछन् जसमा महेन्द्रको राज्य छ यसैले यो महेन्द्र स्वर्ग नामले समेत पुकारिन्छ यसभन्दा माथिल्लो लोकलाई महर लोक भन्दछन् यसैलाई प्रजापत्य स्वर्ग पनि भन्छन् त्यसभन्दा माथि ब्रह्मा स्वर्ग आउँछ ब्रह्मस्वर्गमा तिनलोक जनलोक तपलोक सत्यलोक पर्दछन् स्वर्गभन्दा माथि तिन लोक मध्ये स्वर्लोक दिव्य स्वर्ग हो महरलोक प्रजापत्य स्वर्ग हो जनलोक तपोलोक सत्यलोक ब्रह्मा स्वर्ग हो यी दिव्य प्रजापत्य ब्रह्म स्वर्गमा सात्विक प्रकृतिका उन्नत स्वभावका विशाल विचार भएका महान पुण्यमाहरू पुण्यात्मा पुरुषहरूको तारतम्य अनुसार क्रमशः माथिल्ला माथिल्ला लोकमा रहन्छन् यसको वर्णन पातल पात योगदर्शनमा गरिएको छ अभिचि नरकदेखि मेरो पृष्ठसम्मको स्थानलाई भूर्लोक भन्दछन् मेरो पृष्ठमाथि ध्रुवसम् ध्रुवसम्म ग्रह नक्षत्र ताराहरू रहने ठाउँलाई अन्तरिक्ष स्थान अथवा भूवरलोक भन्दछन् लोक माथि महेन्द्र स्वर्ग माथि प्रजापत्य स्वर्ग त्यसभन्दा माथि ब्रह्मस्वर्ग छ भनेर लेखिसकियो भौम का अर्थात भुरलोक र भूवरलोकै भित्र यो हाम्रो पृथ्वी जसलाई दुनियाँ भन्दछन् कोही वर्ल्ड भन्छन् कोही संसार भन्छन् त कोही भूगोल भन्दछन् आफ्नो वातावरणसहित यसलाई भूर्लोक भनेर शास्त्रले मानेको छ ै भुर लोकलाई पनि शास्त्रमा सात भाग लगाएको छ तिनै सात भागलाई सात द्व भन्दछन् सात भाग, भन्द भाग छुट्याउने सीमामा सातवटा समुन्द्र छन् यिनै समुन्द्रलाई सात समुद्र भन्दछन् यो द्वीपको र समुद्रको भाग खेतका गरा छुट्टिएजै छुटिएको छैन किन्तु बन्द कोपीका पात एउटाले अर्कोलाई घेरेको हुन्छ सात द्वीपे सबैभन्दा माझमा रहेको र स्थूल रूप भएको देखिएको यो अर्थात जसमा हामी छौँ यो जम्बुद्वीप हो यसलाई छ चार समुद्रले चारैतिरबाट घेरेको छ चा। त्यसपछि त्यसैका वरिपरि लक्षद्वीप छ त्यसलाई इच्छु समुद्रले घेरेको छ त्यसपछि कुशद्वीप छ कुशद्वीपलाई घृत समुद्रले घेरेको छ अनि कौञ्चद्वीप र उसका चारैतिर दधि समुद्र छ त्यसको साकद्वीपलाई दुध समुद्रले घेरेको छ आखिरको पुष्कर द्वीप हो त्यसलाई जल समुद्रले घेरेको छ यी द्वीपहरूमा सबैभन्दा सानो बिचको जम्बुद्वीप हो त्यसलाई घेरेको समुद्र पनि सानै छ उसभन्दा बाहिरको प्लक्ष द्वीप ऊभन्दा दुगुना ठुलो छ यही प्रकारले द्वीप र समुद्रहरू उत्तरोत्तर बढ्दै गएका छन् यसरी सातद्वीप र सात समुद्रले घेरेको अथवा भरिएको पुरा स्थानलाई भोरलोक भन्छन् भुर लोक घुवर लोक र स्वर्गलोक बराबर परिणामका परिमाणका छन् यी तीन लोक माथिका चार लोक लोकभन्दा ठुला छन् भूर लोकको यस मृत्युलोकको साक्षात्बन्ध छ यसको मानचित्र केही देखाएर सकियो अरू पनि देखाइन्छ सात समुद्रहरू छँदैछन् पुराणमा झट्टा गफ मात्र बयान गरेको हो भन्ने शङ्का जसो गर्दछन् त्यो तिनीहरूको भुल हो किनभने यी समुद्रहरू प्रशान्त महासागर अन्ध महासागर जस्ता सागर हो किन्तु अन्तरिक्षका विभिन्न सामग्रीबाट बनेका वातावरण रूपी समुद्र हुन् गोबीका पात चाहिँ उसका माथि उ उसका माथि उ बेरिएका हुन्छन् यसै जम्बुद्वीपलाई भारतवर्ष पनि भन्दछन् अर्थात् आजकलको भूगोलद्वारा हामीहरू जुन पृथ्वी जान्दछौँ त्यही भारतवर्ष हो जिस अचल भारतवर्ष हो इस हिजो आज हिंदुस्तान जम्बू द्वीप रूपी भारतवर्ष भन्ने दोसरा नाव भैया उधोपटी पानी को उभोपटी त्रिलोकी अर्थात भूरलोक भूवरलोक र स्वरलोक्र भोरलोक का दक्षिणपट्टी का कछार में पित्रीलोक प्रेतलोक नरकलोक यी तीनवटा लोक समेत रहेका छन् अभिची माथि मेरो पृष्ठसम्मको प्रदेशलाई भूर्लोक मानेको छ यसै उसले पितृलोक प्रेतलोक नरकलोक यी तिनवटै लोक भुरकृत पर्दछन् यतावता ब्रह्माण्डका बिचमा यो पृथ्वी कति छ भने चौधका तल तिन हजार वहाँ भागका एकका दुई सय चौन्न भागको छ कसरी भने जम्बुद्वीप र उस घेर्ने समुन्द्रदेखि आखिरी पुष्करद्वीपलाई घेर्ने समुद्र तकको शास्त्र अनुसार भाग सङ्कलन गर्दा दुई हुन्छ त्यसलाई चौध लोकका अनुसार चौधले गुन्दा तिन हुन्छ तसर्थ एक ब्रह्माण्डको अर्थात् चौध भुवनको तिन परिमाण भयो त्यसलाई चौधले भाग लिँदा एक भुवन अर्थात् भूर्लोकका परिमाणको सङ्ख्या दुई सय चौवन्न हुन्छ त्यसमा अरूद्वीप र समुद्रको शास्त्रमा बताए अनुसारको भाग पन्छाउँदा जम्बुदीप एक्का तल दुई सय चौवन्न भाग हुन्छ त्यसमा पनि प्रेत प्रेतलोक पितृ पितृलोक भाग समेत पन्नाउँदा यस पृथ्वीको परिमाण माथि लेखे अनुसार हुन्छ तसर्थ ब्रह्माण्डका लेखा यो पृथ्वी सूर्यका अगाडि एउटा जुन जस्तो छ त्यही पनि सानोमा पनि यस पृथ्वीको परिमाण भनेर पुराणमा लेखेको छ वैज्ञानिक र ज्योतिष पृथ्वीको ब्यास पुग्न 8000 आठ हजार 8000 आठ को 4000 चार हजार कोष हुन्छ चार हजार कोषको एक हजार योजन हुन्छ एक हजार योजन व्यास भएका भूगोलको घनफल कति होला भनेर हिसाब गर्दा 1000 को घन गरेर ले भाग लिँदा जो संख्या आउँछ त्यही भूगोलको परिमाण ठहरन आउँछ जस्तै हेर्नुहोस् एक हजार गुणन एक हजार गुणन एक हजार, गुणन एक हजार दुई पचास करोड ठिक हुन्छ तसर्थ विचारवान मानिसले आफूले जानिएन भन्दैमा कुनै कुरालाई मिथ्या भन्नु हुँदैन विचार पुर्याउनु पर्छ जस्तै वैज्ञानिकले पृथ्वीलाई नाप्दा पृथ्वीको व्यास नापे पौराणिकहरूले पृथ्वीको घन परिमाण बताए यसमा दुवै ठीक छ कुनै कुरा फरक छैन इति श्री स्कन्दपुराणे केदारखण्डे माघ महात्मे कुमार्य अगस्त सम्वादे श्री स्वस्तानी परमेश्वर व्रत कथायाम सृष्टिलोक परिमाणवर्णन नाम प्रथमोध्याय